ma हिमाल मेरा शि हो पहाड़ मेरे छाती यही छाती बचाई राखने तर मेरे मसुफेशी बचाई राख् मेरो मेरे मसुफेशी दर्जी हुन्छ तिमी पासङ बानी देऊ मैले डम्फु बजाउँदा तिमी डफे भै नाचिदेऊ मरा भै दिदा तिमी उरास भै फाकिदेऊ मा भै दिदा तिमी मा, मा हिमाल मेरा सिर हो पहाड़ मेरे छती ये छती राखे तर मेर मस हो यही छातीलाई बचाई राखी तर मेरो मंस फेसी ओ, मेरो मेरो चाती, चाती मेरो हिमाल मेरो शिर हो पहाड मेरो छाती यही छातीलाई बचाई राख्ने तराई मेरो मांस पेशी सागरको आवाजमा यो गीत बज्दैछ हामी रेडियो हिमालय डट बोलिरहेका छौँ रेडियो हिमालय भावनामा देश खोज्ने अभियान हो कामका सिलसिलामा अध्ययनका सिलसिलामा र अरू थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई नेपालसँग जोड्न भाषा साहित्यसँग जोड्न र विविध क्षेत्रमा उहाँहरूले गर्नुभएका कामहरू जो सामाजिक हितका छन् नेपाली जातिको हितका निम्ति छन् ती कुराहरू सबै विश्वका नेपालीहरूका माझमा बाँड्नका निम्ति हामी उपस्थित हुने गर्दछौँ रेडियो हिमालय डट कमको आजको प्रसारणमा यहाँहरू सबैलाई स्वागत अभिवादन गर्छौँ कार्यक्रम हो काव्य सरिता आजको कार्यक्रममा हामी एकजना माइक्रोबायोलोजीका प्रोफेसरसँग दोहोरो बातचितमा छौँ र उहाँ यतिखेर अमेरिका बस, अमेरिकामा बस्नुहुन्छ प्राध्यापक डाक्टर अच्युत शर्मा लामो समय प्राध्यापन पेसामा रहनुभयो त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका उहाँ चाहिँ संस्थापक मध्येकै एक हुनुहुन्छ त्यसै गरी टिचिङ हस्पिटल लगायतका शिक्षण अस्पतालमा उहाँले लामो समय डाक्टरहरूलाई पढाउने काम पनि गर्नुभयो अहिले पनि थुप्रै संस्थामा उहाँको आबद्धता छ रोभंद अर् बाट वहाँ गीत लेखन रुचा हुआ कविता लेख् वहाँ को रुचि को विषय हो सामाजिक विभिन्न अभियान में वहाँ को सक्रियता समय परिस्थिति अमेरिका बस्न एउटा दिवश बनाएको छ त्यो आफ्नै पाटोहरू हुन सक्दछन् तर त्यहाँ बसेर पनि आफ्नो प्रोफेसन अनुसारको काम र त्यसै गरी नेपाल र नेपालीको हितका निम्ति गीतका माध्यमबाट साहित्यका माध्यमबाट र अरू थुप्रै सामाजिक कामका माध्यमबाट उहाँले काम गरिरहनु भएको छ हामी डाक्टर अच्युत शर्मालाई कार्यक्रममा स्वागत गर्छौँ सर नमस्ते नमस्कार आराम हुनुहुन्छ मलाई ठिक छ यसो हिसाब गर्दाखेरि कति जति विद्यार्थीलाई पढाइयो हो होला माइक्रोबायोलोजी मैले पहिला त रेडी हिमाललाई म अभिवादन गर्छु यति राम्रो प्रोग्राम चलाउनु भयो भावनामा यो देश भन्ने दे असाध्यै मिठो उद्देश्य लाग्यो मलाई मैले पढाएको त झन्डै तिस वर्ष पढाएँ गरेर सार्दै छैन धेरैलाई पढाएँ माइक्रोबायोलोजी पढाएँ धेरैलाई अहिले यहाँ अमेरिकामा पनि झन्डै बयालिस जाति मानिसहरूलाई माइक्रोबायोलोजीमा मैले ट्रेनिङ दिइरहेको छु यिनीहरूमै अमेरिकन हुन् भनेपछि अहिले माइक्रोबायोलोजीको क्षेत्रमा देशमै काम गरिरहेका प्राध्यापकहरू अरू यस क्षेत्रमा काम गर्ने टेक्नोक्राटहरू र विश्वका विभिन्न ठाउँमा पनि सरका चाहिँ चेला चपेटाहरू काम गरिरहनु भएको छ यसरी सम्झिँदा कस्तो लाग्छ जीवनलाई यसो हेर्दाखेरि यो जीवन है आ, मेरा विद्यार्थीहरू अहिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा हेड अफ विभाग छन् प्रफेसर छन् ठाउँ ठाउँमा धेरै विद्यार्थीहरू मेरो छन् पद्मकन्या क्याम्पसमा त्रिचन्द्र क्याम्पसमा धेरै कलेजमा धेरै मेडिकल कलेजमा मेरो विद्यार्थी त्यसमा मलाई गौरव लाग्छ देश चोडे पनि मैले आफ्नो माया त्यहीँ छोडेको छु मलाई आफूभन्दा पनि मेरो विद्यार्थीले राम्रो गरेको म साथ दिने खुसी हुन्छु युकेमा गएर विद्यावारिधि गर्नुभयो अनि त्यसपछि नेपाल आएर यहाँ चाहिँ नि माइक्रोबायोलोजीको अध्ययन अध्यापनमा अध्ययन अनुसन्धानमा लामो समय काम गर्नुभयो तर जीवनको यसो उत्तरार्धतिर जाँदाखेरि यो देश छोडेर फेरि प्रवास लाग्नुपर्ने के नियतिले काम गर्ला है होइन यो कस्तो भनेदेखि तपाईँको कुनै बेला कहाँ जानुपर्छ के जानुपर्छ भन्ने थाहा पनि हुँदो हजुर फेरि अहिले पुरा विश्व नै एउटा गाउँ भएकै छ देखिहाल्नुभयो एक ठाउँबाट निस्केको भाइरस सारा संसार पुग्यो त्यस्तै गरेर मानिसहरूको पनि एक ठाउँमा होइन कहिले कहाँ कहिले कहाँ जानै पर्ने रहेछ विभिन्न कारणले गर्दा म पनि तर म हरेक छ छ महिनामा नेपाल आइरहेको आएको बेलामा ठाउँ ठाउँमा म टक दिन्छु मेरो प्रोग्रामहरू भइरहेको हुन्छ मैले देशलाई छोडेको छैन र अहिले पनि मेरो आउने टिकट भइसक्यो भने मैले क्यान्सल गरेँ लकडाउनको कारण नै त्यस कारणले म मेरो माटोलाई मा हो र त्यो त मेरो उ मात्रै हो तर माया जति मैले देशको पाहा छु त्यो अरू काम गर्छु अहिले भनी सिक्दैछु माइक्रोबायोलोजी नयाँ नयाँ टेक्निकहरू त्यो टेक्निकहरू मैले नेपाल नगाला मेरा विद्यार्थीहरू जो अहिले प्रोफेसरहरू ठुल्ठुला भइसकेँ म उहाँहरूलाई भन्ने गर्छु श्रोता महानुभावहरू हामी यति बेला रेडियो हिमालय डट कमबाट बोलिरहेका छौँ कार्यक्रम हो काव्यसरिता यो कार्यक्रममा हामी काव्यका कुरा गर्छौँ कविताका कुरा गर्छौँ केही कविताहरू पनि सुन्छौँ तर विषयगत हिसाबले एउटा माइक्रोबायोलोजीका प्रोफेसरका नाताले सरसँग हामीले यो उहाँको जीवन भोगाइका केही सुरुका दिनहरूलाई पनि सम्झ्यौँ अब अहिले यो कोरोनाको कुरा सरले गरिहाल्नुभयो एक ठाउँबाट उत्पत्ति भएको भाइरस अहिले संसार चाहार्दैछ यसरी हेर्दाखेरि चाहिँ त्यसलाई पासपोर्ट पनि नचाहिने त्यसलाई भिजा पनि नचाहिने कुनै अनुमति पनि नचाहिने बडो स्वच्छन्द तरिकाले ऊ घुमिराखेको छ अब यसका विषयमा धेरै कविताहरू धेरै गीतहरू धेरै कथाहरू अहिले यसो सामाजिक सञ्जालहरू हेऱ्यौँ भने कोरोना भाइरस एउटा नायक भइराखेको छ अब माइक्रोबायोलोजीका दृष्टिकोणले हेर्दाखेरि चाहिँ खास यो चाहिँ के हो डक्टर साहब यो तपाईँको कोरोना भाइरस सिधै कसैको घरमा छिर्दैन सिधै कसैको शरीरभित्र छिर्दैन यसलाई चाहिँ नि अरू ठाउँबाट कहाँ कहाँबाट सरेर आफ्नै घरभित्र ल्याउने हो यसका सबभन्दा राम्रो उपाय नै लकडाउन हो किनभने यो इन्फेक्स डिजिज हो एक ठाउँबाट अर्कोमा सर्छ हात छेउ गर्दाखेरि धेरै सर्छ खोक्दाखेरि सर्छ त्यसै कारणले सकेसम्म राम्रो उपाय भनेको अहिलेसम्म लकडाउनै हो तर अब अमेरिकामा पनि अहिले कति दिन लकडाउन गर्ने इकोनोमिक बर्बाद हुन्छ कि भनेर मान्छेकोइरहेका छन् अनि दुईवटा प्रश्न सोधिएको छ आज अमेरिकामा मान्छेको शरीर बचाउनेतिर धेरै टाइम दिने कि विचार गर्ने कि इकोनोमिकतिर बढी विचार गर्ने भन्दाखेरि आज भर्खरै ने केही अमेरिकाको न्युजमा आयो शरीर बचाउनु नै सबभन्दा पहिलो कुर, मतलब कुरा हो भन्ने कुरा आयो त्यस कारणले यसलाई सकेसम्म सङ्क्रमण नहुने लकडाउन गर्ने र चाहिने आ, यो आत्ती हाल पर्ने पनि होइन एक यो एउटा भाइरस हो आत्ती हाल्ने हुँदैन यसलाई चाहिँ नि कमसेकम केही भयो भने नि घरमा पहिला बस्ने बेला बेलामा जोरो जो ज्वरो मोनिटर गर्ने र चाहिँ नि आफूलाई पनि भयो भने आफ्नो वरिपरिको परिवारलाई लाग्ला भनेर सकेसम्म आइसोलेसनमा बस्ने हो त्यस यसमा आराम दिनुपर्छ यसलाई बिस्तारै गर्नुपर्छ अलिक सक्रम अलिकति इन्फेक्सन बढ्यो भने मात्रै डाक्टरमा जाने नत्र सकेसम्म चाहिँ नि रेडियोबाट हुन्छ के अरे फोनबाट हुन्छ केबाट हुन्छ आफ्नो डक्टरलाई सम्पर्क राख्ने त्यसै आत्तिनु पर्दैन सबभन्दा ठुलो कुरा त यसमा चाहिँ के छ भने मनलाई बलियो गर्नुपर्छ त्यसै कारणले म के भन्छु भने जस्तो रेडियो हिमालय जसले भावनामा देश छ भने यस्तो भावना छोड्नुहोस् कि उसलाई त्यो डरै नहोस् यस्ता गीत छोड्नुहोस् कि त्यसमा उसलाई केही डराइ नहोस् यस्ता कविता भन्नुहोस् कि उसको मनमोहक यसबाट पनि हप्ता रोक्न सकिन्छ त्यसैलाई मैले जहिले भन्छु यो म्युजिक थेरापी भन्छु यस्तो कुराहरूलाई त्यसै कारण अनि अलि बढै भयो भने चाहिँ नि फेरि चुबोलाएर बस्नुहुन्न त्यसपछि डक्टरलाई पहिला आफ्नो डक्टरलाई टेलिफोन गरेर भन्नुहोस् अनि त्यसपछि टेस्ट गराउनुहोस् अनि त्यसपछि कुन स्टेप लिने भन्ने कुरा तपाईँको डाक्टरले तपाईँलाई भन्ने सरको केही गीतहरू हामीलाई प्राप्त भएको छ राजपाल राईले गाउनु भएको गीत पनि हामीसँग छँदैछ र अहिले यो कार्यक्रम सुरु हुँदाभन्दा थोरै अगाडि हामीले हिमाल सागरको आवाजमा रहेको एउटा गीत प्रस्तुत गुम ये दुईटे गीतर चाहे यहाँ पैला को भाषा में भादा स्वदेश गान भो अब चे अब देश मया कर देश को प्रेम ने उत्प्रोत भर लेख गीत भे हो योत्र भावना में नेपाल यह दुईटा गीत किर्जना करो धन्यवाद मैं एक पाल आए और यहीं अमेरिका एक समुदाय नेपालीले अर्को समुदायसँग नजिक नजाने उसले उसलाई शङ्काले दृष्टिकोण हेर्ने उसले उसलाई अलि नराम्रोबाट हेरेपछि मलाई देश रोएको जस्तो लाग्यो त्यसपछि मैले ती कविता लेखेँ के अरे त्यो गीत लेखेँ हिमाल मेरो शिर हो पहाड मेरो छाती यही छातीलाई भचाइराख्ने तराई मेरो मांस पेसी यो तिनवटा यसरी मिलेको छ यो तिनवटा यसरी मिलेको यसलाई छिन्न बिन्द गर्दाखेरि अति दुःख पाइन्छ उसले दुःख पाउँछ उसले दुःख पाउँछ त्यस हामी सँगै मिलौँ भनेर मैले भने मैले एउटा गीत अझै पनि सम्झिन्छु त्यहाँ काठमाडौँको मान्छेलाई मनपर्छ होला म मा राजमान हुँदा तिमी राजमती भइदेऊ मैले छेला बजी खाँदा तिमी मेरो प्याला भनिदेऊ त्यसै गरेर नै खुसी हुनुहोस् त्यस भावनामा लेख्या त्यसपछि फेरि मलाई राजपाललाई असाध्यै मन पऱ्यो उहाँको एटिच्युड उहाँको एटिच्युड मन परेपछि मैले त्यहाँदेखि एउटा फेरि गीत लेखेँ त्यही हिमाललाई छोएर किनभने त्यो हिमालय छोएर मात्रै होइन हिमालय भने त्यसपछिबाट हाम्रो गोर्खाली गोर्खाली भनेपछि बेलायतमा यति इज्जत छ हेर्नुहोस् गोर्खाली भनेपछि मलाई एकपल्ट म टोपीमा खुपुरी राखेर हिँडेको थिएँ बाटोमा मलाई एउटाले सलाम ठोक अनि म जिल्लोपरि के भयो भने हरियो गोर्खा ए भनेको थिएँ मलाई अनि त्यसपछि मैले फेरि त्यो गोर्खा पनि राखेँ हिमालय पनि राखेँ फेरि हेर्नुहोस् न बुद्ध पनि देशको हो है अनि बुद्ध पनि राखेँ त्यसपछिबाट यसो विचार गरेँ हाम्रो तराईको बोर्डरमा दुःख पाउने बाढी आए पनि दुःख पाउने त्यही हुन् हाम्रो तराईलाई गाढ गरिने त्यही हो भनेर फेरि तराईवासीको बोल्न मैले लेख्न लेखेको आ, श्रोता महानुभावहरू यति बेला तपाईँ यो आवाज सुनिरहनु भएको छ रेडियो हिमालय डट बाट प्राध्यापक डाक्टर अच्युत शर्मा हामीसँग हुनुहुन्छ अमेरिकाबाट म बुद्धि विश्वकर्मा नेपालबाट बोलिरहेका छौँ हामी फरक भूगोलमा छौँ फरक समयमा छौँ तर हाम्रो मन एउटै छ किनभनेदेखि अच्युत सर यतिखेर भावनामा देश बोकेर रह बसिरहनु भएको छ अनि हामी भूगोलकै देशलाई माया गरेर रह बसिरहेका छौँ र त्यो दुइटैको एउटै सपना हो नेपाल र श्रोता महानुभावहरू कार्यक्रम काव्यसरितामा उहाँको गीत सङ्गीतको यात्रा र अनि त्यसै गरी कविता लेखनको यात्रा र अन्य जीवन भोगाइका विषयहरू समेटिरहेका छौँ अघि भर्खर मात्र मैले एउटा समाचार देखे र त्यो समाचारको लिङ्क खोल्ने बित्तिकै मैले त्रिभुवन विश्वविद्यालयको घडी भवन र त्यो भवनको नजिकै राहत लिनका निम्ति बसिरहनु भएको विद्यार्थीहरूको लाइन देखे, त्यसो त म डाक्टर साहबको अन्तर्वार्ताको थोरै तयारी गर्दै थिएँ तर मैले त्यहाँ डाक्टर साहबलाई पनि देखेँ सायद डाक्टर साहबले त्यो कृतिपूर्तिर हिँड्दै गरेको त्यता विद्यार्थीहरूलाई अराइसिकाइ गर्दै गरेको आवाज अहिले पनि त्यहाँ गुन्जिन्छ होला किन हामी स्थूल शरीर र भित्री अर्को पनि एउटा शरीर हुन्छ भन्ने कुरामा विश्वास गर्ने मान्छेहरू पनि हुन् म यो पनि अनुरोध गरेँ र डक्टर साहब अब यो दुईवटा गीतहरूको रचना गर्वको विषयमा त यहाँले भन्नुभयो र यहाँको रोजाइका दुईजना गायकहरू छन् जो हिमाल सागर अहिले अमेरिकामै बस्नुहुन्छ भने रायसपाल राई त उही चाहिँ चरा जस्तो घुमिरहनुहुन्छ गीत सुनाइरहनुहुन्छ यी दुईवटा कलाकारहरूको आवाजका विषयमा थोरै चाहिँ यहाँलाई लागेको विषय राखिदिनुहोस् न हिमाल सागरलाई मैले उसको नाउँ पनि थाहा थिएन एकपल्ट म अमेरिकाबाट नेपाल जान आएको काठमाडौँमा हिमाल सागर पनि त्यही प्लेनमा रहेछ अनि सा। हिमाल सागरले एउटा बुढीलाई अति दया गरेर आफ्नो सजिलो सेट त्यो बुढी मानिसलाई नेपाली हुनुहुन्थ्यो त्यसलाई राखेर आफू असिलो सिटमा बसेपछि हिमाल भन्ने मानिस चिना पनि थिएन गायक भन्ने पनि मलाई थाहा थिएन मलाई उसको त्यो नियम त्यो उसको नियत देखेर मेरो मुटुमा अडिहाल्यो त्यसपछि मैले उहाँलाई बोलाएँ तपाईँ के गर्नुहुन्छ भन्दा म गीत गाउँछु म कलाकार हुँ भनेपछि अनि मैले ए मैले एउटा गीत पनि मैले लेखेको ले तप छु तपाईँको पनि हिमाल मैले लेखेको पनि हिमालय मेरो सिरा हो भनेको छु ल यो गाइदिनुहोस् भन्नु भने र उहाँले गाउनु हो म खुसी छु उहाँ एकदम सज्जन मान्छे हुनुहुन्छ र अब अहिले यहीँ हुनुहुन्छ उहाँ भर्जिनियामा बिचरा लकडाउन भएर त्यहाँ उहाँले अप्ठ्यारो भएको छ उहाँ अप्ठ्यारै फर्किनु पर्ने जस्तो लाग्छ मलाई अब अर्को चाहिँ नि तपाईँ राजपाल चाहिँ नि मलाई असाध्य उसको डिसिप्लिन उसले आफ्नो बाउआमालाई माया गरेका उसलाई म फलो गर्छु उसको बाउ पनि गोर्खा आर्मीमा हुनुहुन्छ लन्डनमा ऊ अति उसको एकदमै सजन हेर्नुहोस् न त्यो गीतमा तपाईँले गीत मात्रै होइन त्यसका पिक्चर बुझ्नुहोस् त्यसका भावना बुझ्नु म ब्राह्मण हेम विश्वकर्मा राजपाल राई हेर्नुहोस् त तिनवटा जोडेर नेपाल कति मिठो भएको छ वास्तवमा यो गीत अनि गीतमा काम गर्ने कलाकारहरू र गीतका लेखक सम्पूर्णको जुन एउटा व्याख्या सरले गर्नुभयो त्यसको एउटा विशेष महत्त्व छ र एउटा विशेष सन्देश पनि छ म यहाँहरूलाई जानकारी गरौँ खेम विश्वकर्मा नेपाल सरकारका कर्मचारी हुनुहुन्छ उहाँ सायद वन मन्त्रालय केही सेरोफेरो कुनै विभागमा काम गर्नुहुन्छ र खेम विश्वकर्मासँग मेरो चिन्जान डाक्टर ऋषि बस्दाकोटीले गराइदिनु भएको ऋषि बस्दाकोटीसँग मेरो चिन्जान निकै पुरानै हो र उहाँ हाम्रो रेडियो हिमालयको चाहिँ फेमिली मेम्बर पनि हुनुहुन्छ र डाक्टर साहबसँग यो भेटघाटको साइद पनि ऋषिजीले नै जुराइदिनु भएको सायद ऋषिजीले सुनिरहनु भएको छ ऋषिजी यहाँलाई धेरै धेरै धन्यवाद छ हामीले दुईवटा गीतको विषयमा कुराकानी गऱ्यौँ अब अलिकति कविताको कुरा गरौँ यहाँले एउटा कविताको रेकर्ड पनि हामीलाई पठाउनु भएको छ सुन्नका लागि हामी यो कार्यक्रमको अन्तिमतिर त्यो कविताको रेकर्ड पनि सुनाउला डक्टर साहबकै आवाजमा कुनै एउटा कविता सुन्न पाए हामी धन्य हुने थियो हुन्छ म म एउटा कविता सुनाउँछु हुन्छ कविताको शीर्षक छ जीवन थियो बस यहां कहां, कोई, बसे कोई बसे मेरो मै मैं तारा चुम खोजे, खोजे आकाश में लड़ी बुड़ी करी होश आईदी धरती झारी सगर को उचाई देखे देखे कोशी का भेल तल माथी, माथी तल मीवंत रहे को सब झुट्टै लुट कहीं सत्यूट झूठ कहीं कहीं छत्यूट जुट। झूठ जुट। यात्री छु मत एक मेरे बास जहां तहा धन्यवाद डाक्टर साहलाई एउटा कुरा सम्झाउँ यहाँले देवकोटाले अन्तिममा बोलेको एउटा कविता छ त्यो सुन्नुभएको छ कहिले काहीँ युट्युबमा मैले यसको बारेमा मलाई भन्छु तपाईँले बडो राम्रो क्वेसन गर्नु फेरि म स्कुल दरबार सुनमा पढेथेँ गोपाल पाण्डे एउटा कवि हुनुहुन्छ नाउँ सुन्नुभयो हो होला उहाँ मेरो गुरु हुनुहुन्थ्यो उहाँले मलाई चाहिँ लिएर म पहिलेदेखि अलिअलि यस्तै गर्ने भए उहाँले मलाई लिएर हरिघार जानुभयो जहाँ लक्ष्मीप्रसाद देवकोटा साह्रै गलेर खाली टाउको मात्र देखेर पल्टिरहनु भएको थियो अचेत हुनुभएको थियो सायद त्यो दिन उहाँको अन्त्य दिनको एक दिन अगाडि रहेछ अनि उहाँले चाहियो नि त्यहाँ लेख्यो रेसन कृष्णचन्द्रेक भन्ने त्यहाँ लेखेको थियो त्यो ठ्याक्कै त्यो भित्तामा ठुलो अक्षर लेखेको थियो त्यो म अहिले पनि सम्झिन्छु यहाँ को समझना ता ताजा होने नास्तव में देवकोटा को दर्शन करना पा दे देव कोटा भेटना पा अज देव कोटा जीवन में जे चीज सोचि रहो को ठैक्क अर्को बाटो में गए जीवनला सोचने बेला में भेट् अज त फरक अर्थ मैले अहिले चाहिँ किन देवकोटाको देव कविता सुन्नु भएको छ भन्दाखेरि हजुरको जुन कविता अहिले वाचन गर्नुभयो त्यो शैली चाहिँ देवकोटाको अन्तिम कविता वाचन जुन रेकर्डमा छ त्योसँग मिलेको हुनाले मैले एकचोटि सम्झना गरेको ओ हो त्यो त मेरो त्यो त मेरो त्यो त मेरो ठुलो वाक्य हो उहाँ मा जस्तो मान्छे मैले उहाँलाई चाहिने आर्यघाटमा देखेँ त्यति ती बेला म धेरै रोएको थिएँ अहिले गोपाल पाण्डे हुनुहुन्न जसले त्यहाँ धरबार स्कुल अगाडि सालिक शालिक राख्नुभयो त्यो बेलामा पनि मैले थपडी बजाएको थिएँ तर म साइन्सको विद्यार्थी साइन्समै धेरै रुमाल्ने अहिले पछि पछि पछि यो विधामा लागेको छु तपाईँले अहिले एक तारिक भन्नुभयो एउटा मेरो भाइ छ उसको नाउँ हो ऋषि ऋषिले मलाई अहिले आकाशतिर घचाडिरहेको छ बिस्तारै बिस्तारै त्यसको निम्ति म ऋषिलाई पनि धेरै धन्यवाद दिन्छु डाक्टर ऋषि बस्दाकोटी उहाँ क्यानाडा बस्नुहुन्थ्यो हामीले रेडियो हिमालयको प्रसारण सुरु गरेपछि निरन्तर रूपमा हामीसँग जोडिनुभयो र रेडियो हिमालयलाई यहाँ पुर्याउनलाई ऋषिजीले एकदमै राम्रो सपोर्ट पनि हामीलाई गरिरहनु भएको छ र डाक्टर साहबलाई पनि अब यो पछिल्लो समय यो फेरि आकाशतिर धकेल्ने काम ऋषि गर्नु गर्नुभएको छ भन्ने सुन्दा ऋषि सरको कामै धगेल्ने हो कि मान्छेलाई अगाडि बढाउने हो कि भन्ने लाग्छ अब डाक्टरसँग अर्को मेरो एउटा जिज्ञासा जस्तो यहाँको कविता अनि गीतहरू दुइटै सुन्दाखेरि <laughs> ज्यान त्यहाँ भए पनि मन चाहिँ नेपालमै होइन त्यहाँ जस्तो राम्रो शासन व्यवस्था भए पनि जति जनतालाई सुख दिए पनि नेपालमा के होला त्यहाँकाले खाना पाएका छन् कि छैनन् त्यहाँ सुख दुःख के होला भन्ने सम्झना कवितामा पनि गीतमा पनि छ यो कविता र गीत लेखनको यो ट्रेन्ड बाहेक अर्को हुन्छ नि होइन माया प्रेम होइन समसामयिक यो विषयमा पनि केही छन् हजुरको छ मानिसले आत्मा कहिले पनि बेचेको हुँदैन त्यो आत्मामा हामी जहाँ जन्म्यौँ त्यसको एकमुठी माटो परेको हुन्छ हजुर त्यो माटो कराउँछ त्यो रगतले तपाईँलाई घचघचाउँछ बिहान उठ्दाखेरि हामी त्यही झ्यालबाट हेर्दादेखि हिमालको देशै सम्झिन्छौँ त्यसै कारणले हामी यहाँ बसे पनि नेपाली साहित्यमै कुरा गर्छौँ यहाँ बसे पनि नेपाली गीतमै बढी रमाउँछौँ अझै भन्नुहुन्छ भने बेला बेलामा नेपालका समाचार हेर्छौँ अब म तपाईँको रेडियो हिमालयबारे थाहा पाएँ म बारम्बार हेर्ने छु अब अर्को एउटा रचना केही सुनौ अब एउटा रचना चाहिँ नि म तपाईँलाई भन्छु यो चाहिँ नि अलिकति एकजनाको फर्माइसमा लेख्दै यस्तो लेखिदिनुहोस् न भनेर नसुन्नुहोस् म यो के भने फुल हो कि भुल हो यो चाहिँ नि अलि अर्कै किसिमको छ यो हे दैव भनिदे यो प्यार फुल हो कि भुल हो हे दैव भनिदे यो प्यार फुल हो कि भुल हो दियोमा तेल नहाली बत्तीलाई धागो बनाइदिऊ दियोमा तेल नहाली बत्तीलाई धागो बनाइदिऊ त्यही धागो जलाउँदा धुवा बनाइ घुडाइदियो त्यही धागो जलाउँदा धुवा बनाइ घुडाइदेऊ हुन्छ हुन्छ भन्दा भन्दै डो छाड़ी दियो। हे दैव भनिदे यो प्याज फुल हो कि भुल हो बिछोडलाई खप्न नसके अँग अङ्गालिएर हिउँ पनि त्यो पनि पग्लि गयो पानी पानी बनी पिउँदै पिउँदै गएँ सारा प्याला प्यालाभरि प्याला त्यो पनि भइदियो झन प्यासी बेसरी हे दैव भनिदे यो प्यार फुल हो कि भुल हो कहाँ गए तिम्रा ती बाचाहरू मनलाई रमाउने रोइ आएकालाई मुस्कान भरी फेरि जिवाउने हे छरि नदो ती प्यारका गीतहरू हे हवा बनाइदे ती सबै यादहरू थ्याङ्क्यु श्रोता महानुभावहरू हामी रेडियो हिमालय डट कमबाट कार्यक्रम काव्यसरिताको प्रसारणमा छौँ रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो भौगोलिक रूपमा नेपालमा नभए पनि भावनामा नेपाल बोकेर भावना नेपालभन्दा नेपाल बाहिर बस्ने नेपालीहरूले नै प्रवर्धन गरेको यो रेडियो चौबिसै घन्टा प्रसारणमा छ र हामी खास भावनाको देशको कुरा गर्छौँ आज प्राध्यापक डाक्टर अच्युत शर्मा अमेरिकाबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा आएर आफ्ना केही अनुभवहरू आफ्ना केही कविताहरू अनि गीत त हामीसँग छँदैछन् हामी कार्यक्रमको अन्तिमतिर यी गीतहरू पनि प्रसारण गर्नेछौँ अब उमेरको कुरा गरौँ है डाक्टर साहब कति वर्षको हुनुभयो त्यो उमेरले मानिसमा केही फरक पर्दैन मनले धेरै ठुलो फरक पर्छ मेरो मन हेर्दा त म अहिले जवान जवानै फुले पनि काया कलिलै का छ बाहिर रुख देखे पनि मन्त मलिलै छ अनि मैले कुरा किन सोधेँ भनेदेखि अलिकति प्रेमका कुरा होइन अलिकति जवानीका कुरा अलिकति यो माया प्रेमका कुराहरू पनि साहित्यमा गीतमा आउने गर्दछन् अहिले त दुइटै गीतमा राष्ट्र प्रेमकै मात्रै कुरा आयो अब केही मायाका गीतहरू केही प्रेमका गीतहरू पनि डाक्टर साहबको चाहिँ लेखनीमा हामीले सुन्न पाएँ हुन्थ्यो भन्ने लाग्यो त्यस्तो केही तयारी छ अबको साङ्गीतिक तयारीका विषयमा अलिकति बताइदिनुहोस् न यो मैले आज बिहान मात्रै लेखेको एउटा यो गीतकै रूपमा छ एकजना मानिसले भर्खरै मरै हिजो राति एउटा मेरो निम्ति गीत बनाइदिनु न सर भनेर फोन गरेँ नेपालीबाट अब यो ती म तपाईँलाई सुनाइदिन्छु अब यो गीत भनौँ यसलाई कविता भनौँ यसको मैले शीर्षक चाहिँ नि झुला बनाइदियो झुला बनाइदियो मनन गर्नुहोस् झु झु झु झुला जु, जु, बनाइदिऊ न त आकाशमा उडाइदिऊ न त धरतीमा झर्नाइदियो बिचमै अड्काई एक झुला बनाइदेऊ झु झुझु hmm. झुला जू जू बुनाइदियो न त यहाँको भए न त त्यहाँको भए न त रातको भए न त दिनको भए कति फरक हुन्छ तिमी आफ्नो हुनुमा भएर पनि तिमी आफ्नो नहुनुमा कति फरक हुन्छ तिमी आफ्नो हुनुमा भएर पनि तिमी आफ्नो नहुनुमा झुझु झु झुला बुनाइदियो प्यार दिन्छु रात दिन्छु प्यार दिन्छु रात दिन्छु देवतालाई छोई बाचा दि त्यो प्यार झुटो त्यो बाचा झुटो देउता पनि झुटै भइदियो प्यार तिम्रो प्यार तिम्रो बचन तिम्रो आगो झै भइदियो आँसु झरेका मात्र होइन पुरा कलेजो झलाइदिऊ जु जु जु जु झुला जु जु बनाइदियो बड़ा गजब को गीत रहे अब यो गीत यहाँ भाद मोतीराम भट्ट लेख् एटा गजल भक्तराज यो गजल गाने तो ठेक्क शब्द तो अभी मैं याद भाई कार्यक्रम को का अंतिम तीर तो प्रसारण भी करने को मतलब समझना आयो श्रोता महानुभावर अब यह गीत को रेकर्डिंग को तैयारी तो अब यहाँ होने नब दुईटा गीत भै फिर यह तैयारी होते तो एटा सब संकलन कर एलबम पैयारी करने बेला तो अब एक दुई वर्ष में तो भैईाले कोई तैयारी अचार कराड़ी अन्जु पन्तको स्वरमा एउटा गीत आउँदैछ हजुर त्यसपछि अर्को गीत पुष्पन प्रधानले गाउँदै हुनुहुन्छ हजुर त्यो ति, आउँदैछ अब राम अनि राम सबैजनाको सङ्कलन गरेपछि अनि फेरि एउटा केही एल्बम निकाल्ने मेरो मनमा छ यतिसम्म प्रित गरी गरी नयता भए नौता भए भन्ने एउटा गजल अहिले मलाई शब्द याद भयो है अघि यहाँले जुन आ, रचना हामीलाई सुनाउनु भयो अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौँ केही गीतहरू पनि हामीसँग छन् सुनाउनु नै छ फेरि सरसँग कुरा गरिरहँ जस्तो लाग्छ फेरि यो शिक्षण पेसामा रहेका व्यक्तिहरूको बोलीचाली चाहिँ त्यो पैँतालिस मिनटको क्लास हुन्छ क्या त्यो पैँतालिस मिनटको क्लासमा एक्लै बोल्दाखेरि पनि हामी सुनिरहन्थ्यौँ अहिले त मन मौ, मनी अब धेरै नै बोलिरहेको छु अब भनेपछि सर पनि अब बोल्ने पेसामै लाग्नुभएको व्यक्ति हुनाले हामी त दिनभरि पनि बोल्न सक्छौँ तर समयको पाबन्दी छ अहिले अमेरिकामा यहाँ परिवारका साथ बसिरहनु भएको छ त्यसो त अब यहाँले पढाउनु भएको हाँगाभिङ्गा संसारभर फैलिएको छ यहाँको पारिवारिक हाँगाबिगाको अलिकति सम्झना गरौँ ल अहिले को को हुनुहुन्छ अलिकति त्यो पनि सम्झना गरौँ मेरो दुइटा छोरी हो हजुर एउटा छोरा हजुर यही यिनीहरूकै अलिकति के राम्रो हुन्छ भनेर यतैतिर आइयो बिस्तारै दुवै छोरी मेडिकल डक्टर हो अमेरिकामा मेडिकल डक्टर भएर काम का गरेर आएका छन् छोरो चाहिँ नि मेरो आइटी पढेको हो ऊ पनि आफ्नै काममा छ र मेरो श्रीमती पनि केमेस्ट्रीको प्रोफेसर हो पार्टन क्याम्पसमा धेरै वर्ष पढाएको झन्डै तिस वर्ष त्यसै कारण म सुखी नै छु खलिलबरान खलिल जीवरानको एउटा कथा एउटा किताब छ गुरु केही समस्याहरू भयो भने मैले त्यसो हेर्ने गर्छु र त्यहाँ लेखिएको छ सन्तान भनेको के हो भनेर सोद्धाखेरि तिनीहरू तिमीबाट आएका हुन् तर ती होइनन् तिनी आफ्नै धारणा लिएर आएका छन् तिनीलाई आफ्नो धारणा नदेऊ वास्तवमा अच्युत सरले आफ्ना सन्तानहरूलाई जुन खालको एउटा वातावरण दिनुभयो र अहिले उहाँहरू तत्त ठाउँमा हुनुहुन्छ त्यो सरको नै निरन्तरता हो हाम्रो तर्फबाट पनि सबैलाई शुभकामना छ सर अब केही रचनाहरू छन् भने सुनौँ फेरि होइन अब हो रचना त धेरै भयो तपाईँको टाइम पनि छैन तर सन्तानको बारेमा तपाईँको डेफिनेसन राम्रो तर म चाहिँ नि सन्तान भनेको मेरो दर्पण छाया हो कि जस्तो लाग्दछु होइन अन्तिममा एउटा रचना त हामी सुन्छौँ सर ल सुन्नुहोस् है त हुन्छ सर म एउटा अन्त्य मान्छु मा माच्न पनि जान्नुपर्ने रहेछ यो कविताको शीर्ष मैले त्यस राखेको छु माच्न पनि जान्नुपर्ने रहेछ धरती टेकी आकाश हेरी हिंडन जाननेटानी हिड़न जानने रहे चट्टान थोड़ी फोड़ी फोडी ये भैदे भे म यो हो कहे ये भैदे भे म यो हो रहा बुजन पानी झरीमा भिजन पर्ने बत्तीबाट उज्यालो पाउन बत्ती आफै झल्नै पर्ने बत्तीबाट उज्यालो पाउन बत्ती आफै झल्नै पर्ने बिना बिना निर्देशकको नाटक यो कति कति बिना निर्देशकको नाटक यो कति कति चिपली, टुट्ने फुट्ने गर्छ यताउति अनि आफूलाई डेन्टिङ पेन्टिङ गर्दा गर्दै अनि आफूलाई डेन्टिङ पेन्टिङ गर्दा गर्दै कालो निलो भई आफूले आफूलाई छल्दा छल्दै कालो निलो भई आफूले आफूलाई छल्दा छल्दै टिप्न पनि कति टिप्नु टिप्न पनि कति टिप्नु पटुकै भरी, भरी। बोझ खप्न नसक्दा पटुकै छता छुत्तुङ्ग हुने गरी बोझ खप्न नसक्दा पटुकै छता छुत्तुङ हुने गरी गुपचुप गुपचुप गुपचुपको जिन्दगी यो कति छल्ने होला आफ्नै कथाले आफूलाई रातभरि कति तर्साउने होला आफ्नै कथाले आफूलाई रातभरि कति तर्साउने होला धन्यवाद जे जे हुनेछ हुन्छ यहाँ पर्दा पछाडि नै यो गीतको पनि मलाई सम्झना आयो यतिखेर हामी डाक्टर साहबसँग यो दोहोरो बातचितमा छौँ कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आइसकेका छौँ डाक्टर साहब यो छ नि एउटा मनको पिर पोखौँ भने माछा पुस्रे झुक्छ मनको तीर्ख मेटौँ भने फेवा ताल नै सुक्छ वास्तवमा समयको विश्वविद्यालय पढ्नुभएका सरसँग जीवन भोगाएका धेरै कुराहरू छन् हामीले त एउटा साहित्यको पाटोको मात्रै कुरा, कुरा गऱ्यौँ र थुप्रै पाटोको विषयमा यहाँको विज्ञता छ यहाँको अनुभव छ हामी कुनै दिनको बसाइमा ती कुराहरूलाई सिलसिलावार रूपमा प्रस्तुत गरौँला आजको कार्यक्रममा आज बुद्धिभाइ आउँदाखेरि यो कुरा चाहिँ म गरौँला भन्ने सोचेर केही आउनु भएको छ त्यो कुरा मैले सोध्न बिर्सेको केही रहेछ भने अन्तिममा राखिदिनुहोस् हजुर तपाईँले सोधेको कुरा सबै राम्रो छ म अहिले तपाईँको इन्टरभ्यूमा अलिकति इमोसन भावनामा पनि फेरि बगे जस्तो लाग्छ <laughs> आँखामा अलिअलि आँसु छ अमेरिका आउने तिन दिन अगाडि रेडियो सगरमाथाबाट मैले एउटा इन्टरभ्यू दिएको थिएँ <laughs> त्यो दिनहरू सम्झिन्छु त्यो बक्खु डलमा गएर <laughs> त्यो बेलामा पनि मैले यस्तै यस्तै तर त्यो बेलामा साइन्सका कुरा थिएँ त्यति बेलामा एन्थ्याक्स ब्याक्टेरियाको थुप्रो प्रब्लम थियो देशमा पनि थियो विदेशमा पनि थियो त्यति बेला मैले एन्थ्याक्स ब्याक्टेरियाको बारेमा भनेको थिएँ न डराउनुहोस् केही भने म छु भनेर तर के गरौँ समयको अनुसार मेरो बास कहाँ कहाँ त्यसै कारणले मैले अब यहाँ छु तै पनि धेरै टाढा छैन टेक्नोलोजी नजिकै छ तपाईँ हामी जहिले पनि एक हुन सक्छौँ मेरी टाइम दिवस तुम धन्यवाद धन्यवाद सर आगामी दिन में यहाँ को अभिभावकत्व यहाँ माया, मया सदभाव र यहाँ का ज्ञान निरंतर रूप में हमीर प्राप्त भईरोस् यही कामना आज समय दिवस धीरे धीरे धन्यवाद थैंक यू अइद यतिखेर प्राध्यापक डाक्टर अच्युत शर्मा अमेरिकाबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा आएर आफ्नो विशेषज्ञताका केही कुरा अनि त्यसपछि गीत संगीत र अनि त्यसै गरी कविता पनि सुनाउनु भयो उहाँलाई धन्यवाद छ वास्तवमा यो कोरोनाको कहरका बिचमा कति कोरोनाको कुरा गर्नु केही गीत सुनौँ केही साहित्य सुनौँ केही पुराना कुराहरू सम्झ्यौँ केही नयाँ योजनाहरू बुनौँ भन्ने हेतुका साथ हामी यो कार्यक्रममा प्रसारित थियौँ र अच्युत सर आएर आफ्ना कुराहरू सुनाइदिनु हामी आभारी छौँ र यो सम्पूर्ण चाँजो पाँचो मिलाइदिनु हुने ऋषि कोटी सरलाई पनि हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ अब अचित सरले नै लेख्नुभएको र रायसपाल राईले गाउनुभएको यो गीत तपाईँहरूका निम्ति छोड्दै म बुद्धि विश्वकर्मा अहिलेको प्रसारणबाट विदा हुन्छु यसपछि पनि गीत सङ्गीत र विविध कार्यक्रम चौबिसै घन्टा हाम्रो रेडियोबाट बज्ने अहिलेलाई बिदा दिनुहोस् हस्त नमस्ते <laughs> जम्मा कहिले न रोकिने कहिले नझुक्किने यही हो पल्टन कहिले न रोकिने कहिले नझुक्कुने यही हो पल्टना, पल्टना। <ईगा> संसारकै बहादुर गोर्खाली संसारकै बहादुर गोर्खाली <ईगादा> जाने पारा पहिले देश राई पहाडी माता सरी राय पहाडी माला हो कि हो म kesiyo santituta budhak desiyo jai jai ne pahala